फाउन्डेसन नेपालको प्रस्तुति नमस्कार विविध विचारको मदानी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एडमिनिस्ट्रेसनबाट प्रतीत प्रसारण भइरहेको छ नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारीमा आज हामीले रोजेको विषय हो किन बदनाम हुँदैछ विद्यार्थी राजनीति हामीसँग स्टुडियोमा पाउन हुनुहुन्छ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा म तपाईँले राजीनामा दिनुभयो भन्ने समाचारहरू पनि सुन्दैछु तपाईँको आवाज एक साथ देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनहरूबाट प्रसारण हुन्छ कार्यक्रममा सहभागी हुन हाम्रो फोन नम्बर सोह्र साठी फोन गर्नुहोस् फोन ठी फेरी एक तिन चार पाँच सात देशभरिका जुनसुकै ठाउँबाट देशमा अहिले संविधान सभाको चुनाव र स्वतन्त्र विद्यार्थी युनियनको चुनाव दुवै विवादमा छ निर्वाचनको विषयमा सहमति गर्न अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज जेग्मीले प्रमुख दलहरूलाई समय दिनुभएको छ तर थ्रेस होल्ड योग्यता निर्वाचन अध्यादेश लगायतका विषयहरूमा एकमत हुन सकेका छैनन् दलहरू अर्कोतिरै केन्द्रीय चुनावको सानो प्रतिविम्बै प्रति मानिने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा भइसकेपछि स्थगित भयो युवा नेताहरू दलको इशारामा मात्र चलेको युवाको मुद्दाभन्दा पनि पार्टीको एजेण्डा बोकेर हिँडेको आरोप पहिल्यैदेखि लाग्दै आएको हो माओ पार्टीहरूले युवा नेताहरूलाई विभिन्न समयमा नजरअन्दाज गरेर उनीहरूलाई प्रतिकूल हुने काम गरेको पनि सुनिएको देखिएकै हो अब युवा नेताहरू कसरी परिचालित हुन्छन् अहिले तलका युवा नेताहरू र भातृ संगठनका नेताहरूको उत्तरदायित्व के हो र अबको संविधानसभाको चुनावमा उनीहरूको सम्भावना के छ सम्मिलित कसरी हुन्छन् र रा विद्यार्थी राजनीतिको टुंगो कहाँनिर लाग्छ एककपा माओवादीका भातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा उहाँ त्रिभुवन विश्वविद्यालयको पनि सभापति हुनुहुन्थ्यो तर केही समय भयो उहाँले राजीनामा दिनुभएको छैन त हिमालजी तपाईँहरूमा स्वागत छन् धन्यवाद श्रोताहरू तपाईँ पनि हामीलाई सहभागी हुन सक्नुहुन्छ सोह्र साठी एक तीन चार पाँच छ सात हाम्रो पैसा नलाग्ने फोन नम्बर हो त्यसै गरी एसएमएस गर्न चाहने श्रोताहरूले मोबाइलको छोटो मोबाइलको मेसेज बक्समा गएर नेपाल चितको छोटो रूप एनसी टाइप गरेर स्पेस दिनुहोस् र आफ्नो कुरा लेखेर हामीलाई पाँच एसएमएस गरिदिनुहोस् त्यसो हामी फेसबुक र ट्विटरमा पनि छौं तपाईँहरूले हाम्रो कार्यक्रम पनि सुन्न सक्नुहुन्छ हिमालजी तपाईँले विद्यार्थी राजनीति गर्न थालेको चाहिँ कति भयो मेरो पच्चिस वर्ष पच्चिस वर्ष चाहिँ राजनीति हो कि पच्चिस वर्ष विद्यार्थी राजनीति हो पच्चिस वर्ष विद्यार्थी राजनीति हो यो राजनीति र विद्यार्थी राजनीतिमा अन्तर के हुँदो रहेछ मेरो कुरा गर्नुहुन्छ भने जब म पन्ध्र वर्षको उमेरमा म जेल परे मलाई त बेला पञ्चायत थियो त्यसपछि म पोस्टर टास्दै गर्दाखेरि सानो सानो विद्यार्थीहरूको हडतालका बेलामा चाहिँ नि पोस्टरहरू थिए ती पोस्टरहरू हामीले टाँस्दै गाउँमा टाँस्दै हिँड्ने यस्तो गर्दा गर्दाखेरि पुलिसले हामीलाई त्यति बेला पक्रेर रा जेलमा राख्यो त्यसपछि म विद्यार्थी पोलिटिसियन पोलिटिक्समा निरन्तर भएँ यद्यपि यो यत्रो पच्चिस वर्षसम्म किन विद्यार्थी पोलिटिक्समा यो रह्यो होला त भन्ने कोणबाट नै मान्छेहरू छन् पन्ध्र सोह्र वर्ष त प्रायः सबै नै छन् पन्ध्र बिस वर्ष नै होलान् होइन मेरो कुरा के भयो भने यो बीचमा म विद्यार्थी आन्दोलन लाग्दै गर्दाखेरि तीन पटक गरेर दश वर्ष म जेलमा बसेँ विद्यार्थी आन्दोलनकै क्रममा त्यो गर्दाखेरि पनि जेलमा जाने अनि आउँदाखेरि मैले भूमिका विद्यार्थीकै हुने अनि अब पछिल्लो अवस्थामा आउँदाखेरि भैरव ग्रहणमा बेबत्ता भएर नख जेलमा गएर बसेका थिएँ अनि नख मतलब मुक्त भएँ जनआन्दोलनपछि त्यसपछि आउँदाखेरि पनि अझै एकचोटि चाहिँ विद्यार्थी मुभमेन्टलाई अगाडि बढाउनुपर्छ भन्ने चाहिँ कुरा पार्टीले पनि ठान्यो विद्यार्थीले त महसुस गरे एउटा आवश्यकताले गर्दाखेरि म त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी मुमेन्टको सभापति पनि म बन्न पुगेँ अनि त्यो सभापति बनिसकेपछि फेरि अर्को फेरि विद्यार्थीमा चाहिँ एउटा अध्यक्षको पोजिसनमा रहनुपर्ने स्थिति पनि आयो पछाडि त्यो गर्दाखेरि अहिले त्यसको क्लाइमेक्समा छु म अब विद्यार्थी आन्दोलनको सबभन्दा क्लाइमेक्समा छु अब मैं बिदा होने अब अर सुंपेर अगर बढ़ने नषय मिर् पग्र राजनीति में युवा को गई हाल्छ तर अचम भि तेज में कति सम्मिकूल अवस्था में विद्या चुनाव भैया हमीस उदाहरण जति बेला चाहिँ माओवादी चाहिँ त्यति बेला चाहिँ तत्कालीन सत्ताले चाहिँ चाहिँ आतंकारी घोषणा गरेको समयमै त्यसको समर्थन गरिरहेको विद्यार्थी क्रान्तिकारीहरू नै चुनावमा उठेको उदाहरण पनि हामीसँग थियो तर यो नेपालमा चाहिँ लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको देशमा विद्यार्थी चुनाव यो दुर्भाग्य हो री आंदोलन के लिए धब्बा को रूप में मैं ली जहांसम हम भूमिगत नाम चुनाव लड़ने गर्थ्य हम हम ट का मूल्य तोगी सके भूमिगत बन पर्यो हमें स्वतंत्र विद्याग्य र विद्यार्थी आन्दोलनको एउटा कालो धब्बाको रूपमा मैले लिएको छु जहाँसम्म हामीगत नहुँदै पहिला पनि हामी चुनाव लड्ने गर्थ्यौँ र हामी हाम्रो टाउकाको मूल्य तोकिसकेपछि हामी भूमिगत हुनु पर्यो त्यसपछि हामीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि हामीले बिथलेनौँ त्यति बेला हुन दियौँ होइन मतलब हामी बाहिर भयो भने हामी लड्न नपाउँदाखेरि पनि हामीले अरू नेभीसँग अनुराज सुविका साथीहरूलाई चुनाव लड्नुहोस् किनभने हाम्रो त्योमा समर्थन हुन्छ भनेर त्यो स्वीको निर्वाचन निर्वाचन हामीले बिथल्ने काम कहिले पनि गरेनौँ यद्यपि हामी त्यति बेला सक्थ्यौँ त्यो कुरा पनि र यहाँसम्म आउँदाखेरि अहिले कस्तो भयो भन्नुहुन्छ भने यो जित्ने र हार्नेसँग जोडियो एउटा पृष्ठसँग जोडियो एउटा वृत्तासँग जोडियो एउटा चाहिँ पुर्ख्यौलीसँग जोडियो विभिन्न विषयवस्तुहरू यहाँ जोडियो एउटा दोस्रो संविधान सभाको पूर्व सन्दर्भमा पनि भएर होला राजनीतिक दलहरूले पनि यसलाई चाहिँ ठूलो प्रतिष्ठाको विषयवस्तु बनाउने यो सुवि निर्वाचन जित्यो भने चाहिँ संविधान सभालाई पनि प्रभावित हुने यसमा हार्दाखेरि त्यस्तै नकारात्मक प्रभाव पर्ने भनेर पनि होला अलिकति चाहिँ हार्न तयार पनि नहुने अवस्था पनि आयो यहाँ त्यो कारणले गर्दाखेरि विभिन्न यो बाहना त धेरै गर्न सकिन्छ होइन तर पनि के भने निर्वाचन स्थगित हुनु आफैमा चाहिँ दुर्भाग्य हो यसले चाहिँ पक्कै पनि राम्रो गरेको छैन र विद्यार्थी आन्दोलन र त्यसका नेतृत्व लाई पनि यसले ठिक गरेको छैन राम्रो गरेको छैन इतिहासले यसको समीक्षा गर्ने नै छ र आम एउटा चाहिने राजनीतिक वातावरण अथवा चाहिने जनसमुदायमा पनि यसले राम्रो सन्देश दिएको छैन संविधान सभाको निर्वाचन पनि प्रभावित हुने हो कि घोषणा भइसकेपछि पनि तर चुनाव नहुने रहेछ नि त भन्ने चाहिँ एउटा नकारात्मक सन्देश पक्कै छ तपाईँले दुईवटा कुरालाई चाहिँ कारणको रूपमा इङ्गित गर्न खोज्नुभयो एउटा दलले पनि यसलाई प्रतिष्ठाको रूपमा लियो घरको चित्र हारको लडाईँमा हामी चाहिनेभन्दा बढी लाग्यो भनेर उदाहरण दिएर भन्नुहोस् यसमा कस्तो भयो भन्नुहुन्छ भने अब अहिले अलिकति नयाँ संगठन पनि हो सबैभन्दा यो रूपमा आएको छैन पैँसठी सालमा हाम्रो संगठन अनुराज विक्रान्तिकारी पहिलोचोटि नै होला तो चाहिँ नि सुविुमा अस्तित्वमा आएको त्यही निर्वाचनमा म सबैको सभापति केन्द्रीय क्याम्पसको के पनि भए त्यसपछि केही पुराना पुर्ख्यौली भनिएका सङ्गठनहरूका सिट गुमे पक्कै पनि गुम्ने कुरा भइहाले पैँसठी सालमा अब अहिले यहाँसम्म आउँदाखेरि थो अरू धेरै गुम्ने खतरा त पक्कै पनि छ किनभने हामी राइजिङमा छौँ अरू फलिङमा छन् अब समाज यही हो विद्यार्थी यही नै हुन् कलेजी नै हुन् होइन त्यसो भइसकेपछि कस्तो भयो भन्नुहुन्छ भने आफ्ना पुर्खा आफ्नो पुर्ख्यौली चाहिने एउटा वृत्ता जस्तो सम्झेका केही कलेजहरू मणराष्ट्रीय क्रांति जितने भैस चुनाव कौने हमी हारने भैस चुनाव कौने भाट तो प्रवृत्ति अलिक घर गार गये भले ठा पैला शुरू में एटा दोसों चाह संविधान सभा को निर्वाचन विरोधी कई शक्ति अट्ठो शुरू में भन्न पादि हमी बार विभाजित भर ग ड्यास माओवादी वैद्य मलले त्यसको नेतृत्व र उसको भातृ सङ्गठनलाई पनि एउटा ठुलो अस्तित्व सङ्कटको कुरा छ अहिले विभाजन भएर गइसकेपछि हामीले पनि हराउन नसक्ने एउटा कुरा सुरुमा त हामीलाई हराउन सकिन्छ कि कसैसँग मिलेर भन्ने जस्तो लाग्यो र पछि अलिक पछि आउँदाखेरि चुनावको तिथिमिति नजिकै आउँदा त्यो स्थिति त्यही देखा अब हामीलाई हराउनु पनि नसक्ने आफू आफ्नो आउने त कहीँ अवस्थाै छैन होइन त्यस्तो भइसकेपछि उहाँलाई पनि अस्तित्व एउटा चाहिँ नि सङ्कटको एउटा चाहिँ समस्या पनि त्यहाँ रह त्यसो भएको हुनाले अलिकति अर्को तर्फबाट भन्दाखेरि माओवादी पार्टी फुटेको छ यो बेलामा चाहिँ आ... अन्य राष्ट्र क्रान्तिकारी फुटेको छ यही बेलामा हामीले चुनाव गर्न पायौँ हाम्रो पुरानो चाहिँ नि आ... आ, मतलब चाहिए तो हैसियत चाहे कायम होने मूलत एमए निकट निकटको अन्धा छबी तो पड़े रही हौसिनी क्या भो पसिल हमारा गतिविधि हमें देशभरी नबी का अध्यक्ष को नाम सावजनिकाने बिना बिना विवाद अंक अर कसली न प्रचार प्रसार भाईवाई भी अलग बड़ी भो कि प्रचार प्रसार भी अलग बड़ी भो कि हम लोग तो नगर वा यो स्थिति हो जस्तम मतलब अभी भर्ना फर्जी भर कानी पच्छी उठे क्रा हो भर्ना फर्जी भाई क्या एकदम एकदम इसराधार तरीका इस चुनाव भाड़ने उद्देश्य लियाइए यद्यपि दसवा भर्ना करने कि बाहरवा भर्ना करने भाद हो आरोग्यमा हकमा त्यही हो होइन अन्तको कुरामा त्यस्तो केही पनि छैन राति भर्ना गरेको मान्ने कि नमान्ने भन्ने अर्को कुरा भयो होइन कहिले गरेर त छानबिन गर्नु पऱ्यो रातिको कुरा हामीले त्यो राति भर्ना गरेका पनि छैन त्यो त्यो आरोप हामीलाई लगाइएको पनि छैन अर्को सङ्गठनले गरेको छ मूलत एमाले अनि राजसुविले गरेको कुरा हो र त्यहाँबाट चाहिँ समस्या उत्पन्न भयो र त्यहीमा सबैले गर्ने अनि आरोप चाहिने कस्तो भने अब अखिल क्रान्तिकारीलाई हामीलाई लाउने भन्दाखेरि हामीलाई दुःख त पक्कै पनि लाउँछ होइन तर पनि के गर्नु हुँदैन भने यसमा कसैले मतलब क्याडरको कुरा नहो क्याडर कुरा कसैले दसवटा गरेको होला कसैले बाह्रवटा गरेकालाई खेताला भन्ने फर्जी भन्ने अनि दसवटा गरेकालाई राम्रो भन्ने त्यो प्रवृत्ति त राम्रो भएन नि सबैभन्दा म यो फर्जी विद्यार्थीमा त राम्रै छलफल गर्नुपर्ने छ पहिलो कुरा बताइदिनुहोस् यो, यो। तपाईँले पो विद्यार्थी राजनीति लामो टाइम गर्नुभएको छ तपाईँले चाहिँ त्यत्रो हजारौँ हजार विद्यार्थी बसेको क्याम्पस सहपति भयो यो जित्नै पर्ने चाहिँ के रहेछ चा यो भन्नुहुन्छ भने मलाई त यो निर्वाचन भनेको एउटा सामान्य विद्यार्थीहरूलाई आउने नियमित इक्जाम जस्तो भइदिएको हुँदो जस्तो लाग्छ मलाई इक्जाम आउँछ जान्छ फेरि आउँछ त्यसलाई विद्यार्थीको चासोको मात्रै विषयवस्तु बन्छ अरूको धेरैको विषयवस्तु त्यहाँ बन्दैन भन्दाखेरि यो किन यस्तो चाहिँ बन्यो त भन्दाखेरि यसमा पुराना प्रवृत्तिहरूले नै काम गरेको छ यसमा संसदवादी दलहरू भन्छु मैले मलाई त छ्यालिस सालपछि छिसालसम्म सुविको भूमिका एकदम चाहिँ सराहनीय थियो किनभने सुबी राजनीतिक दलहरू प्रतिबन्धित थिए विद्यार्थी सङ्गठनहरूले पनि खोलेर गतिविधि गर्न पाउँदैन थिए तिनका कार्यनीतिहरू चाहिँ नि सुविूको मञ्च मा, मार्फत चाहिने सार्वजनिक गर्नुपर्ने हुन्थ्यो जनसमुदायसँग पुऱ्याउनु हुन्थ्यो एकदम ऐतिहासिक एक मात्रै त्यति बेलाको चाहिँ पञ्चायत व्यवस्था चाहिँ ढाल्नको निम्ति पनि स्वतन्त्र विद्यार्थी युनियनले एकदम चाहिने ठुलो एउटा योगदान चाहिँ नि गरेको छ राजनीतिक रूपमा र जहाँसम्म छ्यालिस सालपछि स्वतन्त्र विद्यार्थी युनियनको परिभाषालाई बदल्नु पर्थ्यो कामको परिभाषालाई बदल्नु पर्थ्यो र सुविले गर्ने काम पनि उस्तै उस्तै जस्तो राजनीति पार्टीले गर्ने पनि उस्तै जस्तो विद्यार्थी सङ्गठनले गर्ने गर्ने काम उस्तै उस्तै जस्तो बन्न आएर अलिकति अलमल्यो अनि त्यहाँ अलिकति भट्टिकरण हुँदै हुँदै गयो र हामीले यति बेला भन्यौँ कि अब त्यो तरिकाबाट हुन्न यसको हामी ऐतिहासिक समीक्षा गरेर स्वतन्त्र विद्यार्थी युनियनलाई निषेधको राजनीतिबाट खारेज गरेर सहकारको संस्कृतिको विकास गर्नको निम्ति समानुपातिक मोडालिटीहरूलाई समायोजन गरौँ भन्ने कुरा आयो त्यस्तो गरेपछि के हुन्छ भने सबैको अस्तित्व स्वीकार गरेर जाने र सबैको ओनरसिप रहने तपाईँलाई थाहा छ अखिल क्रान्तिकारी स्वी जित्यो भने त्यहाँ सोभिमा आगो लगाउने हेर्नुहोस् अर्काले जित्यो भने अर्कोले आगो लगाइदिने थिए होइन स्वमी गऱ्यो भने त्यस्तो यस्तो स्थिति पैदा भयो कि जितिसकेपछि नमान्ने अनि हार्नेहरूलाई पनि जित्नेहरूले चाहिँ लिएर जान नपर्ने होइन सँगै लिएर जान नपर्ने यस्तो किसिमको चाहिँ प्रणाली थियो त्यसलाई खारेज गरेर हामीले अहिले चाहिँ नयाँ प्रणालीमा मिश्रित प्रणालीमा हामीले अगाडि बढ्यौँ र जित्ने धेरैलाई उनीले नेतृत्व गरेर र पनि सहभागी हुने सबैको ओनरसित कायम गर्ने भनेर अगाडि हामीले बढ्यौँ तर राजनीतिक पार्टीले के भने छालिस सालपछि भन्नुहुन्छ भने उनीहरूले विद्यार्थी नेताहरूलाई चाहिने पार्टीको नेता बनाउन चाहेनन् उनीहरूले चाहिँ उनीहरूले चाहिँ संसद बनाउन चाहेनन् होइन नीति निर्माण गर्ने ठाउँमा पुऱ्याउन चाहेनन् मात्रै के भनिदिए भने तपाईँहरू त मिनी संसद हो त मिनि संसद हो तपाईँहरू त स्वी यति ठुलो काम हो कि भनेर उनीहरूले यस्तो हौसाइदिए हामी पनि हौसियौँ भनौँ न त्यसो भएको उनीहरूले कस्तो बन्दै आयो भने यो त हो सोभिमा विद्यार्थीहरूलाई त्यहीँ राख्ने त्यहीँ चाहिँ नि होइन भिडाउने काम भएर अहिले आउँदाखेरि चाहिँ नि तँ होइन त्यसरी जान हुँदैन भन्ने अहिले जहाँसम्म संविधान सभाको पूर्व सम्बन्धमा आउँदाखेरि दलहरूले पनि यसलाई प्रतिष्ठाको विषयवस्तु बनाए त्यो बनाउनु हुँदैन यसलाई नियमित एउटा विद्यार्थीको इक्जाम जस्तो चाहिँ लिनुपर्दछ भन्ने चाहिँ हो क्या बंद नाम भाई विद्या राजनीति हम छलफल करते हमीसंग अखिल राष्ट्रीय स्वतंत्र विद्या यूनियन क्रांति का अध्यक्ष हिम शर्मा हूँ हमीसक्रोता पर्खे बस्तरा सुन सभी पठमंडू शुरू करूं सुशील अधिकारीजी स्वयंबू बाशीलजी ने बाल जुटा में तबतलजी सुशीलजी को टिफोन में कई समस्या आयो हमीसंग नुआकोट सागर अधिकारीजी हूँ सागरजी नमस्कार नमस्ते हजुर सागर जी नेपालगत छ तपाईँ आफ्नो कुरा राख्न सक्नुहुन्छ हजुर हिमालजीलाई नमस्कार नमस्ते सागरजी हजुर अब तपाईँका कुरा सुन्दा लाग्छ रमाइलो मिठो कुरा सुनिन्छ तर हेर्नु हामी जस्तो वास्तविक रूपमा विद्यार्थी राजनीति हेर्ने हो भने तपाईँका कुरा सुन्यो अहिले भन्नुभयो नि पच्चिस वर्ष भइसक्यो विद्यार्थी राजनीति भनौँ न साधारण रूपमा हेर्दा पच्चिस वर्ष भनेको के हो विद्यार्थी राजनीति हो अथवा समग्र राष्ट्रिय राजनीति गरेको यस्तो भनौँ विद्यार्थी राजनीति हामी विद्यार्थी युवाहरूले के भन्यो भने माथिला तहका नेताले धेरै उमेरसम्म पनि राजनीति गरे हामीलाई पालो दिएन भन्छौँ अब तपाईँहरू आफ्नो विद्यार्थी राजनीतिमा पनि अब तपाईँहरूको पच्चिस वर्ष अनुभव देख्दा लाग्छ विद्यार्थी राजनीति भइरहेको अथवा के राजनीति बुझ्न सकिया छैन तपाईँले यसलाई स्पष्ट बनाइदिन्छ अनि समग्रमा चाहिँ तपाईँहरूको सोपियु हामीले सोपियु बनायौँ के उद्देश्यले बनायौँ विद्यार्थी राजनीति किन गऱ्यौँ भन्ने कुरामा अब हेर्नुहोस् हाम्रो शैक्षिक अवस्था कस्तो छ देश कस्तो स्थितिमा छ हाम्रो शैक्षिक प्रणाली हाम्रो शिक्षा नीति बोल्नुपर्ने विद्यार्थी सङ्गठन आज केमा गएका छन् भने चुनावमा तेरो पार्टीले तेरो पक्षले जित्छ कि मेरो पक्षले जित्छ कि तैँले जित्नु हुँदैन मैले जित्नुपर्छ मैले जित्नलाई चाहिँ जसरी भए पनि लाखौँ करोडौँ खर्च गरेर जित्नुपर्छ भनेर लाग्ने बेला थियो कसरी थियो हस् सागरजी धेरै धेरै धन्यवाद सागर अधिकारी नुवाकोटबाट हुनुहुन्थ्यो विद्यार्थी सङ्गठनहरूले शिक्षा को कि भरा वहां अरू भी मे स्रोता ली हाल सुर्खेर लग् म टेकबहादुर हरिजी हो टेकबहादुर जी नमस्ते टेकबहादुरेकबाद जी हजर स्वागत है तब चौतारी में तब अपना क्या राख् सकून सुन्नु सुन्दैछु तर तपाईँको डिस्टर्ब आइरहेछ भन्नुहोस् तिस गरौँ ल हामी अहिले वर्तमान अध्यक्ष भएको हाउसले विद्यार्थी सङ्गठनको सुन्नुभएको सुनिरहेको छ भन्नुहोस् न भन्नुहोस् र विभिन्न साथीहरूलाई रिलिभी उपलब्धको समक्ष के के हुनुभएको छ अहिलेसम्म अगाडि बढ्नु बढ्नु सक्नु भएको छ हामी चाहिँ बुझिएन स्वर्खेतबाट टेक गर्दा जी हुनुहुन्थ्यो त्यति धेरै कुरा क्लियर आएन फेरि फेरि कोसिस गर्दा पनि हुन्छ टेलिफोनमा कहिले काहीँ समस्या आउँछ हामी अर्का खाँचीतिर लाग्छौँ भरत भूषालजी हुनुहुन्छ भरतजी नमस्ते हजुर नमस्कार मेरो प्रश्न के छ भने यो विद्यार्थी सन्दर्भमा यहाँहरूले भन्नुहुन्छ यो चुनाव नै पनि चाहिँ फर्की मात्रै चाहिँ विद्यार्थी घर गर्ने कुरा छ र मको कर्कमा पनि गर्न सक्नुहुन्छ फेरि आज चुनाव पाएको भने रिल्याङ्कन गरेर बस्दै गाह्रो कि चिनावको घोषणा गरी ज नहर्की जी हाल शंकर जी नमस्कार नमस्कार स्वागत शंकर जी धन्यवाद मेरे एटा प्रश्न हिमल जी हिमल शर्मा ने भर्खर मच्चीस वर्ष राजनीति हो विद्या अहिले आएर चुनाव स्थगित हुनुलाई कालो धब्बाको रूपमा भर्खरै लिनुभयो नि उहाँले विभिन्न कलेजहरूमा आफ्नो पक्षमा पल्ला भारी पार्नको लागि गैर विद्यार्थी भन्न गर्दा के हेरेर बस्नु भएको थियो कि जस्तो के वहां जो जिम्मेवार के सुझाव सलाह एवं के दिन सकू कि रही होने वह निकट भविष्य में होने भो संधान सभा को चुनाव के होर भे और कुछ ग्यारेटी हस् धन्यवाद दमोली शंकर राज नहर्के जी मैं चीज खोटांग श्रोता ली विनोद खत्रीजी विनोद जी नमस्कार समस्या आयो हिमाजी ली गरे भने कागजपत्र नपुराए किन गरेँ यसरी चाहिँ गरेका भर्नाहरूलाई युनिभर्सिटीले खारेज गरोस् र त्यही बहानामा चाहिँ निर्वाचन बिथल्न मिल्दैन भन्ने चाहिँ कुरा मैले यहाँसम्म राख्छु र नेबिसङ तुलनात्मक रूपमा अलिकति पोजिटिभ चाहिँ देखिएको छ निर्वाचनको लागि मैले गरेको चाहिँ फिलिङ कुरा यस्तो छ भन्ने यति धेरै ठुलो हल्ला भयो कि राख्ने जहाँसम्म यो अनावश्यक कुरा अलिक अरूसम्मको फारमहरू त पैसा राख्ने कोही त पैसा खाएरै भागिदिने कसैका फारमहरू हराउने यस्तो किसिम किसिमको चाहिने उत्पीडन विद्यार्थीमा